आज चौबाटोको चौधौँ भाग हो गएको भागमा भाग के भएको रह थियो तपाईँलाई सम्झना नरहन सक्छ त्यसैले एकचोटि गएको भागतिर फर्केर हेरौँ है तेह्रौँ भागमा हामीले साराको बोयफ्रेन्ड को रहेछ भन्ने कुरा पनि थाहा पायौँ साराको आफ्नै आमाले बनाएको भाइ यानि कि आफूभन्दा दस वर्ष पाएको उमेरका दिनेश मामासँगको प्रेम सम्बन्धको कुराले वर्षा अचम्ममा परी उता मिलन र उसका साथीहरू इन्डिया पुग्छन् अर्कोतर्फ अलिकति झगडापछि प्रशान्तले पवित्राले भने जस्तै गरी ब्यासर जोइन गर्ने कुरा गर्छ प्रशान्तको यो कुराले पवित्रा पनि खुसी हुन्छ अन्त्यमा अवयकी आमा रुखो स्वरमा कसैसँग कुरा गर्दा गर्दै नाटक सकिएको थियो अब के हुन्छ त कतिको लाग्दो गरी पढाएको यो म्यामले कहिले सकेला जस्तो भयो मलाई त ल तिमीलाई अल्छी ल्यायो जिना म्यामको बोली मात्रै त्यस्तो मधुरो त हो नि नत्र कस्तो राउन्ड पढाउनु हुन्छ म्यामले अति भाउतारिन्छन् क्या यही मैम, कहाँ भ्रिगुटी मण्डपबाट सुरु गरेर उहाँ कालापत्र पुग्छिन् भने नलेज धेरै भयो हो नि त त्यो त आमा म्यामसित कति नलेज छ थाहा छ सागरै हो कि म्याम त आज तिमीले सुनेनौ नत्र त्यो पोलिटिकल पार्टी दर्ताको प्रोसेस पढाइरहेको थियो होइन mm -hmm. त्यो पढाउनु पर्ने उहाँ स्थानीय निकायको चुनावमा जाँदाखेरि थ्रेस होल्डको कन्सेप्ट अनि mm -hmm. त्यो नेपालमा कसरी अडप्ट गरिनुपर्छ यस्तो मजाले बुझाइदिनु नि कस्तो आनन्द आयो मलाई त तिमीलाई कति इन्ट्रेस्ट छ यस्तो कुरामा अति ए सुन न के तिमी त त्यो स्पिचमा पार्ट ल्याउ न बरु यस्तै चुनाव सम्बन्धी नै छ त नोटिस हेरेनौ फेसबुकमा नवीन दाहिले नि म फेसबुक त चलाउँदिनँ <laughs> आफै साँच्चीकै अँ आजकलको जमानामा पनि फेसबुक नचलाएर हुन्छ त अरू केही नभए पनि कनेक्सन र इन्फर्मेसनको लागि त चलाउनै पर्छ के फेसबुक त अँ अब चलाउनु पर्ला अकाउन्ट त छ नि अँ छ छ चा, अकाउन्ट त खोल्न त धेरै अगाडि नै खोल्या हो एकताका एक्टिभ पनि थिएँ म छन त ल हेर ए यही रहेछ नोटिस ल पख म जुम गर्छु खै खर त ए स्पिच होइन रहेछ डिबेट रहेछ या स्थानीय निकायको निर्वाचनमा थ्रेस होल्डको आवश्यकता ए तिमीले अघि भने जस्तै टपिक रहेछ त है लिऊ न तिम्रो त भोइस पनि कमान्डिङ छ खोइ विचार गर्नु पर्ला विचार नगरो कि प्राइस पनि छ बाह्र ल ल जित अनि ट्रिट देऊ मलाई जित्नलाई गर्ने हो र सिक्नलाई पो हो त कुरा एउटै त हो नि हुन्छ दुवैजना लिऊँ न त त्यसो भए मैले मैले मासमा बोल्न सक्ने भयो त अगाडि गएपछि म त मेरै नाम बिर्सिन्छु होला खुब साँच्चै हो कि एकचोटि मैले इलेभेन पढ्दा त्यस्तै साथीहरूले कल गरेर लिएको थिएँ कि यस्तै केमा हो कुनै स्पिचमै हो क्या अरे हो पत्ताउँछौ नामै बिर्सेको के मैले हो र कान र गाला त बद् बत्ती पोलेर झर्ला त्यही भयो अनि म त केही नबोली हिँड्देँ त्यहाँबाट त्यसपछि त भो मम्मी पढाएको छैन साइन्टिस्ट भन्छौ कि के हो तिमी त त्यसो भए थोमस एल्भा एडिसन जस्तै किन त्यसले नि आफ्नो नाम बिर्स्याएको थियो र अँ स्कुल पढ्दा क्विजमा घोकिन्थ्यो क्या ए अनि हुन चाहिँ कहिले हुने हो पहाइ त बन्द गरिसकेँ नवीन प्रोफाइल खोल्छु म ए अँ आइतबार भ्याइहाल्छौँ नि तिन दिनमा त गर न गर अँ टाइम नै रहेन छ नि त मेटेरियल्स त छैन गुगल गर न एकछिन साइबरमा बसेर भेटिहाल्छ नि ए नभए मेरो घरमा आऊ न नयाँ इन्टरनेट राखेको छ क्या हामीले अहिले क्या मजाले चल्छ चा? त्यो एडिएसएल त घुमेको घुमै हेर्दा हेर्दै निधाउँथेँ म त <laughs> मेरो बाबाले के भन्छन् त थाहा छ तिमीलाई के अब त क्लिनिकमा निर लागेन डाक्टर साहब भनेर आउनेहरूलाई एडिएसएलको इन्टरनेट जोड भनिदिनु पर्ला जस्तो छ <laughs> हो र हो नि ल ओ मेरो बसा त जी न भाइ ए ल रजिस्ट्रेसन गराइहाल है वर्षा हुन्छ म सोचौँला नि आ आ था त्यही त त्यसलाई पक्राउले साह्रै पारे जस्तो छ भिचरा ओइ खाना लिएर आइस है हामीले त खाएर पनि सक्नु लागिसक्यो त खाऊ न तिमीहरू म खान्न यार कति खानु मन छैन मलाई किन पखाँदा साह्रो पारेको क्या तिमीलाई बुढा मलाई यसरी नै इन्डियनहरूलाई नि बोलाइदेऊ अलिक चर्को हुन्छ कि तिम्रो हाँसु पर्दैन होइन तिम्रो पेटले पचाउँछ त चाउमिन खानुहोस् चना गेडागुडी <laughs> केही पनि <Blockchain> खान्नुहोस् खाइसक्यो नि दुई दुईवटा कस्तो गु जस्तो खाने हुने या यिनीहरूले त छ्या झुनसुकै परिकार हेऱ्यो चिल्लो मसला बाहेक केही छैन यार कसम मरि गइ आउँदिनँ अब यो इन्डिया भन्ने ठाउँमा त त्यसो चाहिँ नबनिहाल बढी आउने भइस भने चाहिँ घरबाट खानेकुरा आफै पोको बनाएर लिएर <laughs> आइ अति नगर न नाव हो मिलन तिमी पनि साले, तोरीको कामै यति त हो नि जे कुरा पनि हावामा उडाइहाल्छ मैले कि तैँले शाहले हिजोदेखिको होटलको रूपमा पसिसक्नु भएको हासिमकी आज त हामीले भोलि लुनु पर्ला भयो किनभने फर्स्ट टाइम त हो नि त्यस्तो चालिस पैँतालिसजना पार्टिसिपेन्ट छन् जे भइन्छ भन्छ अनुभव हो के ममा त अनुभव हाम्रो भोलि पालो आउँछ त खै गाह्रै छ यिनीहरूले लास्टै धेरै मान्छेलाई भाषण गर्न लगाए या भोलि नै यस्तै गर्यो भने चाहिँ हाम्रो लाग्दैन मलाई त्यही भएर त चार दिनको प्रोग्राम राखेँ अनि क्या त्यो श्रीलङ्गुम केटीले क्या खतरा बोल्यो है आज आम्म क्या दामी हेर तिनीहरूको इन्स त सुन्छ केटी त्यो मोटी मोटी हो होइन उत्यो उत्यो हो के त सिधै अगाडि टेबलमा भएको छ नि काली गाली चाहिँ नि हो त्यो ए मैले त सुन्नै पाइनँ हेर त्यसको तटोइले कसरी सुन्छ आज अलिकति कफीमा मिसाएर खाएको थिएँ कि क्या हो अघिल्लो टेबल गी नुकुर काटेर हाँसेको भन्थ अति हाँसौँ हामी राओ है तिमीहरू नउठ्ने भयो त म हिँडेँ है ममले अनलाइनमा आइज भन्नुभएको थियो आठ बजी वरिपरि ममले हो कि म्याडमले मम भनेको त पोखराको कोड ल्याङ्ग्वेज पो हो कि पालो आउला नि कुनै दिन अमन म पनि आउँछु तिमीसित पोख ओ आउँदै गयो है ए म त पानी लिएर आयो ल हाम्रो रुमको बोतल सबै रित्तै छ एकैछिन बस् न के काम छ माथि छोड्दै उसको पनि मम होला नि बुझ नहुने चाहिँ म मात्रै रहेछ डाडोमा दुवै हुनुहुन्छ त्यो अमल थोरै भात खाए पनि हुने है त्यो दाल हो कि के जातिसँग भोलि कसरी बोल्छ त पखाला लगाएको बेला त दुई हाल्दा नि हुन्छ नि मलाई मम्मीले त्यही घरिदिनु हुन्थ्यो तिमीलाई पनि पखा लाग्थ्यो जस्तो छ त होइन थाहा <laughs> भइसक्यो था बायोलोजिकल प्रोसेस हो नि त हुन्छ बायोलोजिकल प्रोसेस प्रोसेस भनेको त रेगुलर पो हुन्छ त बायोलोजिकल मिस्यापन भन इरेगुलरिटी भन च्याक सुरुदेखि अन्त्यसम्म खाने बेलामा पखाको कुरा गराएछ गरिएको तिमी त होइन मुखमै आउनी हो त दिमागमा त आइपुगिहाल्छ नि ल ल भयो बर सुन न अमला प्याक गरेर माथि लगिदिनु पर्छ क्या खानेकुराहरू प्याक गरेर लानु मिल्छ र मिलिहाल्छ नि यो संसारमा मिला मिलाएर नमिल्ने भन्ने कुरा केही हुन्न के म त बुझ न बसा दी। बसा दी। हो? फोन बजाएको छ म उठाइदिउँ कता हो के तपाईँ कति आएको उठाइदिन्छु म त हेलो नमस्ते हजुर को बोल्सेको होइन दि अहिले हुनुहुन्न पछि गर्न भनिदिन्छु नि म ए हुन्छ हुन्छ तर छिटो गरिदिनु है को हो ए पक्स्यु पक्ष दिइस्यो इ लैस्य कलेजबाट हेलो? ओ? नमस्ते नमस्ते नोटिस खासमा मलाई साथीले भनिदिएको हो आफैले हेरेको होइन कति धेरै अनि मलाई त नाम लेखाउँदा कसैले भने तिर्ने ए लिन त मन हुँदा अहिले त चार बज्न लागि सक्यो कसरी आउने म त यता सीता पाइलातिर सुन्नुहोस् त त्यसो भए यसो गर्नुहोस् बहिनी तपाईँ तयारी गर्नुहोस् है अहिले चाहिँ म यहाँ तपाईँको कन्फर्म गरिदिन्छु भोलि आएर पैसा दिनु न त मलाई फेरि भाग लिनु भएन भने चाहिँ हुन्छ दाइ हस् थ्याङ्क यस् ताइ हुन् मलाई यत्रो बेर हिसाबले रोपिन मात्र लगाएँ कलेजकै हुन् मैले पनि चिया छैन कस्तो चिना जस्तै गोरु बोल्छ्याथो त होइन ना, नाम चाहिँ सुनेको थिएँ हेल्पफुल रहेछ तर भोलि पनि कस्तो मिठो मलाई त नमस्ते बहिनी रे मैले हजुरको नमस्ते खाएँ त आज ओहो <laughs> मलाई जिन्दगीमै कसैले पहिलोचोटि नमस्ते गरेको <laughs> लो कति मक्क परेको अनि त आजसम्म कसैले नमस्ते गराएको थिएन आफूलाई त हजुरलाई गरेछ अँ नमस्ते त कमाउनु हो नि पहिलोचोटि नमस्ते कसले गराएको थियो याद छ खै म स्कुलको त्यो बाल क्लबको अध्यक्ष हुँदा भाइ गर्थे को भनेर त ठ्याक्कै कसले याद गरिहाल्छ र हाम्रो स्कुलका मोरामोरीहरू त कति चढेका छन् कसैले नमस्ते गर्दैनन् नमस्ते नै गर्नुपर्छ त नि जसरी पनि रेस्पेक्ट गरे भइहाल्यो नि एउटा के भन्ने खै फिजिकल डेमोन्स्ट्रेसन त हो नि नमस्ते जे भयो नि केही नै गर्दैनन् बुढाबुढीहरू उल्टो मुल्टो बटारेर हिँड्छन् रिस्पेक्ट कहाँ त्यसै आउँछ त सारा यो त कमाउने चिज हो नि यु हेभ टु अर्न इट हो त नमस्ते आफैमा किन ठुलो कुरा हो र है यसले आफूसित बोकेर ल्याउने भाव पो महत्वपूर्ण हो त आदरको भाव आत्मीयताको भाव ओहो झन्डै भावनात्मक हुन लागे कि म नाटक कस्तो लाग्दैछ तपाईँलाई हरेक नयाँ भागसँगै हामीमा नयाँ ऊर्जा र नयाँ उत्साह थपिँदैछ किनकि हामी की तपाईँका प्रतिक्रिया पाउँदैछौँ यसैगरी नै हामीलाई प्रतिक्रिया पठाउँदै गर्नुहोस् हामीलाई माया गर्दै गर्नुहोस् है प्रतिक्रिया पठाउने ठेगाना चाहिँ फेसबुकमा फेसबुक डट कम सिएचएूबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाो र एसएचएलई शैली डट टिएचईएटिआरई थिएटर वान एट जिमेल डट कम हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम दीक्षा आचार्य दुर्गा कार्की सुभाष वेदी शशाङ्क बोहरा बुनु घिमिरे आयुष्मा खड्का र आर्य न्यौपानेलाई धन्यवाद त्यसै गरी नाटक लेखिका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकीलाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझसवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्नुहोस्